साहित्य महोत्सव भनेर गजल कविताका विभिन्न कार्यक्रमहरू भएका थिए त्यहाँ देशभरिका धेरै कविहरू र गजलकारहरू पनि पुग्नु भएको थियो र त्यही कार्यक्रममा पुग्नुभएको थियो आजका हाम्रा कवि प्रज्वल अधिकारी प्रज्वल अधिकारी त्यहाँ भएको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएर पैतिस हजार राशिको पुरस्कार पनि जित्न सफल हुनुभयो र अहिले कविताको क्षेत्रमा देशभरि प्रज्वल अधिकारीलाई त्यति प्रथम को भवि का रूप में भी चिंता वहां कविता लेखि रहने फेसबुक में वहां प्रथम भा पाने ब्तिक वहां प्रस्ताव राखे थे हम एकल कविता वाचन में आनोस्र हमी आज भेट कवि प्रज्वल अधिकारी तबला स्वागत है धन्यवाद भाई तब कविता ख्भ कति पड़ी योस्कार पाने राो महंगो पुरस्कार कविता लेखना ऐसी मैं यहत्तर साल जब मैं मस्टर्स सीध्याएंस पाड़ी चाहे लेखना ओ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 तिमी आउनुको सट्टा मिक्का सिंहलाई पठाइदिएको भए हुने उनी आएको भए ढिङ्काचिका गाएर हामीलाई अंग्रेजी महिना सिकाएर त जान्थे तिमीलाई थाहा था छ नि अंग्रेजीको महत्व कति छ तिमी नआएर बरु रामदेव बाबालाई पठाइदिएको भए हुने उनी आएको भए हामीलाई सास फेर्न सिकाउँथे तिमी आयौ हामीलाई ऐठन भयो तिमी नआएर बरू आउनै नमान्ने उदित नारायणलाई गाली गरेर पठाइदिएको भए हुने तिमीले नेपाली सिकेको खुशी भन्दा कैयौं गुणा दुःख त उसले नेपाली बिर्सिएकोमा लागेको छ तिमीलाई थाहा छ नि भाषाको महत्व कति हुन्छ तिमी उतै बसेर बरू पठाइदेऊ नुन तेल र चामल उनीहरू आयो भने हामी अघाउँछौ तिमी आयौ हामीले हाम्रो पेट कटाउनु पर्यो साँच्चै माया गर्छौ भने निकालिदिनु वर्षौंदेखि कोशीको थिचिएको घाँटीबाट हात भनिदिनु सीमामा उभिएका तिम्रा मान्छेहरूलाई जति बेला पनि अरूकोमा नपस्नु भनेर मुस्काइदिनु तिम्रो अनुहार हेरेर बसेका बन्धी सन्धितिर फर्केर यति गर्न तिमी यता आउनै पर्दैन तर हामीलाई थाहा छ तिमी मन्दिर चाहर्न पल्किएको मुसा हौ जसलाई भगवान मानेर पुज्दा पुज्दै लड़ाइदिनेछ एकदिन हाम्रो स्वाभिमानको गजुर तिमी आउनु भन्दा त पठाइदिनु पशुपति दर्शन कुरेर बसेका बामाहरू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 बिन्ती छ, मिल्छ भने अब यता नआउनु आइहाल्यौ भने पनि सम्झिनु तिमी कसैको दास भएर बाँचिरहँदा आफ्नो शासन आफै गरेर हाँसिरहेथ्यौ हामी आयौं भने पनि चुपचाप आउनु र चुपचाप जानु स्वागत छ केही नचाहिदो गर्न लाग्दा सम्झिनु यदि इतिहासको खलातीमा वीरताको श्वास हालेर स्वाभिमानको गोलले अर्जाबेको खुकुरीमा नालापानीको पानीले पाइन हाल्यौं भने हामीले सो खुकुरीले के के छिनाल्छ धन्यवाद बड़ा का जब अतिथि देव भाव हजर इस बारे में कई बोलने पड़ेन हजर कविता सब कविता बुझने मानेह बुझी सकू हजन अब कवित नबुझने मैं जुड़ स्वरिय कराए भी अर्थ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 कार्यक्रम का में लिबांग नगरपालिक को आयोजना में कार्रम में प्रथम होने भयुष प्रज्वल अधिकारी मेरे लिए सेलिब्रेटी हो रही आज एकल कविता वाचन में बोला हमीरा जलिक फ्लैशैक में गय हमी बुलबुल कार्यक्रम जहां मैं गजल को प्रस्तुति पस्कने गु ग कारक्रम में वहां गजल वाचन कर रुजु गजल ने मैं समझिक थे तर नाम समझ सकते थी प्रज्वल जी गोबर फालना आ गल तो तब समझे मैं गजल कजल तो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 तर तपाईँको त्यो डराउनु पर्ने गजल लाग्दैन मलाई किनभने तपाईँले गोबर फाल्न आउँछु कि आउँदैन बुलबुलमा पढ्नु भएको छ भन्ने बित्तिकै मलाई यस्तो श्रद्धा लाग्यो कि झन् ओहो यति राम्रो गजल लेख्ने मान्छे पनि है तपाईँ जस्तो लाग्यो पन्ध्र बिसवटा मात्रै लेखे पनि यस्तो गजल तपाईँको एउटा छ जसले मेरो दिमागमा स्मरण छोडेको छ अहिले त्यसलाई वाचन गरेर सुनाउन सकिन्छ सकिन्छ हजुर त्यो गजल चाहिँ अनि मैले तपाईँले मोबाइल वा कापी केही पनि नलिकन पढ्न जस्तो लाग्यो कन्ठै छ कन्ठै छ त्यो चाहिँ बडा राम्रो राम्रो त्यो गजल चाहिँ अनि हजुरले त्यसरी कार्यक्रम गरेपछि पठाएँ पठाइसके ल म मेरो पाइप पेजमा पनि हाल्छु म वाचन पनि गर्छु र अहिले सर्वाधिक अनि त्यस पछाडि रेडियो देवदरले त्यो गजल हाल्यो त्यसमा चाहिँ लगभग 10 हजार फेसबुकमा भाइरलै भयो दस हजार जति लाइक छ त्यसमा अनि पाँच हजार भन्दा बढी सेयर छ त्यसमा यस्तो धेरैजनाले यो गजल मेरै हो भनेर पनि गर्नुभएको छ ए आफ्नो दावी गर्नुभएको छ एकजना पाँच थरको एकजना गजल लेख्नु उहाँले पत्रिकामा उहाँकै नाममा पनि राख्नु भएको छ त्यो कुन पत्रिकाले छाप्यो कुन पत्रिका हो मैले उहाँको फोटो यति आएको चाहिँ त्यो अरूले कसैले पठाइदियो मलाई त्यो हेर्दाखेरि देखेको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 माया मात्रै गरेर हुँदैन सानी बाख्रा पाल्न आउँछ कि आउँदैन मोमो पिज्जा खाएर हुर्कियो कि तिमी मोमो पिज्जा खाएर हुर्क्यो तिमी गुन्द्रुक आउँछ कि आउँदैन धन्यवाद बडा गजब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 कविता आ, यो कविता चाहिँ त्यही रोल्पामा अस्ति जेठको बीस 22 मा भएको कविता प्रतियोगितामा प्रथम भएको कविता सुनाउँछु कविताको शीर्षक हो आउ साइला ए साइला ए ऊ त्यो हाम्रो देशको नक्सा जस्तै बीट उध्रिएको थरकटी तानेर बस्छ तिमीसँग एकैछिन भलाकुसारी गर्नु छ कति लगाउछौ लिणको अर्काको उबड खावड़ जिन्दगीको बारी सम्याउन कति समाउँछौ कोदालो अर्काको नमिलेको भाग्य जस्तो कान्लो मिलाउन कति रोप्छौ आफू हिलिएर दुःखमा अर्काको भकारी भर्न धान आकाशको फैलावट हेरेर बिर्सिदिउ हात फिजाउन नदीको लम्बाइ हेरेर बिर्सिदिउ हात लम्काउन धरतीको प्रेम हेरेर बिर्सिदिउ हात थाप्न तिमी र म बसेर आजसम्म नमारेका बात मारम र वर्षा भनेर वर्षिदिऊ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 इजो तिम्री ठूली छोरीको शिरमा फूल रोपेर आज उसको जिन्दगीको बगैँचा उजाड़ बनाउने को हो सानी छोरीलाई छाउगोठ नलगी हुँदैन भनेर तिमीलाई जबरजस्ती गर्ने को को हुन् एउटा छोरो नपाई बैतर्नी तरिन्दैन भन्ने पण्डित को हो तिम्री श्रीमतीलाई बजारिया मूल्य तोक्ने को को हुन् कसले लगाएको हो पति गुमाएको वर्षदिन नपुग्दै तिम्री आमालाई बोक्सीको आरोप भन न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 आज मालिकहरूले आफ्नो धनधङ कायम राख्न नङको पिधमा लगाइदिएको नीलो मसी जस्ताको तस्तै रहेछ चा। भगवानको चाकरी गर्न पल्केकाहरूले मन्दिर छोएको आरोपमा लगाएको कोर ज्यूका त्यउ रहेछ भन न तिम्रो मौनता कहिले आँधी भन्छ तिम्रो सहनशीलता कहिले आगो भन्छ थाहा छ साइला थाहा छ साइला हिजो मैले खुर्पा बा, खुर्पेटोबाट खुर्पा निकालेर हिँडेपछि नजिक आउन डराएका छन् अरकाको जिन्दगी चियाउन तन्किने घाँटीहरू पिएर उन्मुक्तिको भाङ नाचेपछि ताण्डव नाच रोकिएका छन् समाजका नर्तकीहरूका गोडाहरू तर नि साइला म एक्लैले यसो गर्दा उनीहरूको नजरमा म बौला हुने खतरा बढ़ेको छ त्यसैले मिल्काएर आउन भारी दैनिकी एकैछिन भलाकुसारी गरौं धन्यवाद कवि प्रज्वल अधिकारी लमजुङ दुरा डाँडा उहाँको घर अहिले काठमाडौँ किर्तिपुर बस्नुहुन्छ यो कविता उहाँले जेठको बीस एक्काइस गते लिबाङ नगरपालिकाको आयोजनामा भएको राष्ट्रिय कविता प्रतियोगिता जहाँ साहित्य महोत्सव भएको थियो त्यहाँ प्रथम भएर आउनुभएको थियो र प्रथम भएर पैंतिस हजार नगद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 मैले मलाई पनि जहाँसम्म लाग्छ लमजुमकै कवि मैले एकल कविता वाचनमा ल्याए जस्तो लाग्दैछ गर्वका सायद हुन सक्छ त्यसमा चाहन्छु कविता प्रतियोगितामा प्रथम हुनुभएकै व्यक्तिलाई झन् ल्याउन पाउँदा मलाई झन् खुसी लागेको छ धन्यवाद तपाईँले अङ्ग्रेजी साहित्य पढ्नुभएछ होइन मास्टर्सम्म सक्नुभयो अनि यो साहित्यिक पढाइले गर्दा तानिँदै आउनुभयो कवितातिर कि पहिल्यैदेखिको सोखले तानिँदै आउनु होइन पहिला चाहिँ गीत गजलहरू चाहिँ लेख्थेँ कविता चाहिँ मास्टर सिद्धिसके चाहिँ त्यहाँका सरहरू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 संस्कृति जोगाउन आँगनमा तुलसी उर्काइरहन् सरकारलाई सरकार जस्तो बनाउन आफ्ना चक्रहरूको बलिदान दिइरहन् दी उनैको दीक्षान्त समारोह सिंहदरबारलाई थाहा होला कि नहोला धन्यवाद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 कवि हो र आज हामीलाई प्रस्तुत गरिरहेका छौं कवि प्रज्वल अधिकारीका अरु कवि र कविता र कविता सम्बन्धी कुराकानी लिएर केही बेरमा आउनेछौ उज्यालो सु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 ने यो चाहिँ अहिले मजा आएन भने दार्जिलिङ हो मनी हेर्नै सकिनँ मलाई नै मजै लागेन यो भन्नु तर उहाँहरूको त्यो आयोजना चाहिँ कस्तो कोअर्डिनेसन भने हरेक मान्छे चाहिँ हरे एक त्यहाँप्रति एकदम सजग छ कि कहाँ के गर्नुपर्छ कसो गर्नुपर्छ अत्यन्तै भव्य र सुन्दर कार्यक्रम चाहिँ भयो त्यहाँ त्यो त असाध्यै राम्रो असाध्यै असाध्यै राम्रो त्यो मैले फोटोहरू हेरेको थिएँ त्यहीँको त्यो स्थानीय माला हजुर र मालाको मालादेखि लिएर त्यहाँको त्यो स्थानीय त्यहाँका रुख बोट बिरुवाहरूको पातदेखि लिएर त्यस पछाडि खोइला हुन्छ नि मकै खोइला त्यसलाई चाहिँ बिचबिचमा राम्रोसँग काटेर विभिन्न कलरहरूले कलर गरेपछि त्यो एकदमै राम्रो माला भन्दो त्यस्तो माला त्यो पर्यटन प्रवर्धनका लागि साहित्य महोत्सव भन्ने खालको नारा दिएको थियो क्यारे होइन त्यहाँ चाहिँ प्रदेश स्तरका कविहरू पनि पुग्नु भएको छ प्रदेश प्रत्येक प्रदेशबाट सातजना प्रतियोगी कविहरू हुनुहुन्थ्यो के त्यो त्यस्तो खालको कार्यक्रम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 लोग्ने श्वासनी एकरथका दुई पाटा पड़ेर घर फर्कँदै गर्दा तपाईँ र गुरूआमाको झगडा देखेर छुट्याउन जादा, कोदो बारीमा पुगेको छिमेकी म लागु औषधि लागू औषधि खानुहुन्न यसले स्वास्थ्यमा असर पुर्याउँछ पढेर तपाईँको लागि चुरोट किन्न निस्केको ज्यानदार छात्र म नै भने मुताबिक छातीमा देश निधारमा देशको माटो नसामा नदी र सगरमाथालाई शिरमा राख्न खोज्दा पागल ठहरिएको देशभक्त म तपाईँले दुई ढुङ्गा बीचको तरूल भनेदेखि देश बेच्न तयार भएको व्यापारीमा वीर गोर्खाली र खुकुरीको कहानी सुनेपछि लिपुलेक बचाउन खुणा लिएर निस्किएको अयोग्य योद्धामा। म हिन्दू राज्य नेपाल राष्ट्रिय जनावर गाई पढेर धर्मनिरपेक्षता स्वीकार गर्न नसकिरहेको गणतन्त्रवादी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 यो अहिले समकालीन विश्वमा नै हामी हाम्रो एजका कविहरूले चाहिँ के कस्तो लेख्दैछन् जस्तै अब सिरियामा घटना भयो भने नेपालले सिरियालाई कसरी देखेर अमेरिकन पोइट्सहरूले चाहिँ सिरियालाई कसरी हेरेँ अथवा अरूले कसरी हेरेँ भनेर चाहिँ त्यो म गुगलमा गएर अथवा चाहिँ अन्त युट्युबहरूमा गएर पढिरहेको हुन्छु र कविताहरू चाहिँ मैले अहिलेका समकालीन हाम्रै नेपालका हाम्रो साथीभाइहरूले नेपाल ले नेपाल कसरी लेख्दै हुनुहुन्छ अग्रजहरूले के लेख्नुभयो र मभन्दा नि साना आउँदै गरेको लक्ष्मण सङ्गम अहिले भर्खरै द्वितीय हुनुभयो उहाँ सानो एजको हुनुहुन्छ अमिप स भाइ हुनुहुन्छ अहिले सान्वन हुनुभयो उहाँ जम्मा सत्र वर्षको हुनुहुन्छ उहाँहरूले उहाँहरूको काविक चेतना के कस्तो छ चा, भनेर चाहिँ अध्ययन गरिरहेको हुन्छ त्यस्तो चिजले तपाईँलाई छुन्छ हजुर अब एउटा कविता फेरि सुनौनि कुरा गरौँला हुन्छ एउटा कविता सुनाउँछु कविताको शीर्षको पाहुना हजुर कति कामले पाल्नुभयो रिपोर्टर्स बाबु झम्के साँझमा यो भूकम्पले लुचेको बस्तीमा अस्ति न हामी क्षत विक्षत हुँदा पूर्वबाट कान्ति बोकेर झुल्किएको घाम चाहिँ आउनु भएको थियो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 सक्नुहुन्छ भने सहर पुगेर यति चाहिँ होला त्यो सिंहदरबारमा बस्नेहरूलाई पाउन भनेर भोट माग्न गाउँ नजानु भनेर धन्यवाद यो त झन्डै झन्डै हामीलाई नै भन्नुभएको जस्तो लाग्छ कविले पत्रकारलाई पत्रकारले कविलाई भने निखार कसरी साहित्यको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 मिठा विचारका साथ मिठा कविताहरू सुनाउनु भयो धेरै धेरै धन्यवाद तपाईँ धन्यवाद भाइ म हजुरको आवाजको पहिल्यैदेखिको फ्यान आ, राधा उपन्यास मैले पुरै हजुरको आवाजमा सुनेर पढेको भन्दा पनि सुनेको हुँ राधा र रा तपाईँसँग भेट भएको थियो तर यस्तरी औपचारिक रूपमा यसरी कुरा भएको थिएन अत्यन्तै खुसी लाग्यो र उज्यालो या फ्यामलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हवस् त रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनबाट कवि प्रज्वल अधिकारीसँगै प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरी विदा चाहन्छौँ नमस्कार शुभरात्री